ध्याय कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त मुनि अब म तपाईँलाई गणेश प्रादुर्भाव भएको कथा सुनाउँछु एक चित्त भइसन्नुहोस् सावित्री गौरी लक्ष्मीहरूले आ आफ्ना पतिदेवहरूसँग हामीहरूलाई रजस्वला गर्भवती सुत्केरी हुने र बालबच्चाहरूको झाडा पिसाबमा डुब्नुपर्ने कष्ट नपरोस् पनि सृष्टिका आदिकालमा नै बरदान मागेका थिए त्यसकारण यी देवीहरू निरन्तर पतिकै सेवा टहल मात्र गरिरहन्थे कहिल्यै पनि पतिदेवको सेवाबाट अलग रहनु पर्दैनथ्यो गर्मिणी सुत्केरी आदि हुनु पर्दैन थियो तर संसारमा गृहस्थको जीवनमा सन्तानको सुख ज्यादै महत्वपूर्ण सुख हो हुन त सन्तान सुख केवल ममता मा मात्र हो अन्तकरणको एक अज्ञानपूर्ण वृत्ति विशेष हो तैपनि के देवता के मानिस के पशु के पन्छी सबै नै सु सन्तान सुखको लागि सधैँ आखुल हुन्छन् चिन्तित रहन्छन् तथा त्यसका लागि धर्म कर्म तीर्थ व्रत दान पुण्य गर्न सकिन्छ त्यो गर्न बाँकी राख्दैनन् सन्तान सुखको चाहनाले गर्भ भगवती पार्वती पार्वतीजीलाई पनि आकुल गरायो बालकलाई काखमा लिन दुध खुवाउन पुत्र प्रति स्नेह गर्न हँसिलो छोराको लाड प्यार गर्न पार्वतीलाई ज्यादै रहर लाग्यो यो इच्छा केही पटक अव्यक्त रूपमा र केही पटक व्यक्त रूपमा महादेव छेउ पार्वतीले प्रकट गर्न बाँकी राखेकी होइनन् तर पहिले नै रजसोला र गर्भवती हुन गुहु गु, गु, मुत त स्याहार्न नपरोस् भनी वरदान पाएको हुनाले यी पार्वतीको सन्तान सुखेच्छा पूर्ण गराउन महादेवलाई ज्यादै अप्ठ्यारो परेको थियो तर संसारमा नारी हट बालहट र राजहट जस्ता केई हट छन् जसको पूर्ति नभएसम्म तिनीहरू शान्त हुँदैनन् बरु यसको परिणाम पछि जस्तो सुकै हो तत्काल यो हट आफूले भने जस्तो हुनैपर्छ पार्वतीले हट गर्न थालिन उनलाई सन्तान सुख चाहियो चाहियो त्यसमा पनि छोरा नै चाहियो प्रतिदिन महादेवसँग छोरा काखमा लिने रहर लागेको कुरा भन्न लागिन् महादेवले पनि के गरुन् पैले बोक्न ब्याउन, बालक को सहार गर्न, करमुत धुन गाड़ो लगे तो दुख कर नपरोस्गो होनी तिम्रो आकांक्षा पूर्ण करीदी अब म कसो करूँ काफ छोरा छोरी लनंदित होना पैले कह नकाटी होतेन कहर काटना मंजूर छचार कर पर्ला श्री महादेव भन्दा पार्वती फेरी भे नाथ म कुनै कष्ट नभोगी सन्तान चाहन्छु हजुरको निगाह भयो भने के हुन सक्दैन र यस्तो पार्वतीको जिद्दी सुनेर बिना दुख कष्ट पार्वतीलाई सन्तान दिलाउने विचार गरी पुत्रोष्टि यज्ञ गर्ने प्रबन्ध भयो, चाहिने सामान तयार गर्न पार्वतीलाई नै आज्ञा गर्नुभयो पार्वती तिमीले इच्छा गरेको सन्तान सुख पुरा गर्न पुत्रोष्टिको सरजाम ज्वरो म असल असल ब्रह्माण्डहरू ब्राह्मणहरूलाई बोलाउने प्रबन्ध गर्छु भनी महर्षि वशिष्ठ र गर्लाई गर गर डाकी पुत्रेष्ठीको साई फेर्न लगाई दिनको टुङ्गो लगाई नन्दीलाई सप्तर्षिहरू कहाँ पुत्रेष्टिको निम्ता गर्न पठाउनु भयो ब्रह्माण्डलाई मुख्य आचार्य हुने निम्ता गयो विष्णु सदस्य हुने भए नारद केवल देवल पर्वत जयमिनीहरू उद्गता र साम सामवेद पर्ने भए वशिष्ट वैश्यम्पन भाई, भाईश्या, पायन आफ्ना सहित भई ब्रह्मत्व ब्रह्म काममा नियुक्त गरिए कुबेर वरुण दान प्रदान र ढुकुटीको काममा खटिए अन्नपूर्ण भान्साको प्रबन्धमा खटिन् यसमा देवता ऋषि देवीहरू सबैलाई थरी थरीका कामको दिमा दियो पुत्रेष्टिको काम सुसम्पन्न भयो प्रत्येक दिनको खानपानको रेखदेख र ब्रह्माण्ड ब्राह्मणहरूलाई सेवा सुश शुश्रूषा गर्न आफ्नै महादेव पार्वती श्रद्धासाथ लागेका थिए पुत्रेष्टि समाप्त भयो ब्रह्माण्डहरूलाई दान दक्षिणा दियो एकातिर नाचगान बाजन चलेको छ र त अर्कातिर अन्न वस्त्र डबेहरूको दान भएको छ रिस रिसित समेतका ब्र ब्राह्मण र देवदेवताहरू र ऋषि महर्षि सबैले भगवान पार्वती शङ्करलाई यथाशीघ्र पुत्र होस् भनी प्रसाद तिलक चढाए ब्रह्मा भोजन गराई प्रसाद पाएको फुलमाला खोपीमा राख्न पनि पार्वतीभित्र पस्नुभयो कि त पलङमा सुन्दर बालक हात घोडा फाली खेलिरहेको देख्नुभयो र महादेवलाई बोलाउनु भयो महादेवले पनि भित्र पछि पलङमा हेर्नुहुँदा सुन्दर बालक देख्नुभयो र यो पुत्रीको पल हो पार्वती लेउ बच्चालाई पनि उत्तम रेशमको वस्त्रमा राखी पार्वतीको काखमा राखिदिनुभयो बालक रोन लाग्यो जया विजया आदि पार्वतीका सुसारेहरू बालकको शब्द सुनेर खोपीमा आइपुगे र पार्वतीको काखमा बच्चा देखे महादेवको आज्ञाअनुसार ब्राह्मणलाई बोलाइ जातकर्म गरियो पुत्रेष्टि सिद्धिन नपाउँदैमा श्री महादेव र पार्वतीलाई छोरा भएको खबर स्वर्ग मध्यल सब ठाउँमा फैलियो जताततै खुसियाली मनाइयो सारा देवता ऋषि महर्षिहरू श्री महादेव र पार्वतीका नवजात पुत्रको मुख हेर्न नानाथरीका रत्न र फल फूल लि आए ठूल उत्सव का साथ ही अपार बीड़ लगे हर्षको परावरै बराबर रहेन को, को आए के ल्याय काम में लक्ष्मी र सरस्वती रेखदेख करिए आए तरह छापुत्र सैनस्वर एक आएन सब आए सब आर सैनस्वर मैकती कौतुका बनायो सैनश्च्वर कहाँ खबर पुगेन र हो कि भने पार्वतीले प्रश्न था गर्दा पार्वती पार्वती थाहा न पाइकन पनि नआएको भन्ने खबर आयो यसले गर्दा पार्वतीलाई रिस उठ्यो हामीलाई छोरा हुँदा संसारलाई हर्ष भयो सैनश्वरलाई कति कारणले अफसोस भएछ भन्ने पार्वती माता रिसानी भएको कुरा छायापुत्र सैनश्वरले थाहा पाए तर पनि उनी आएनन् नआउनमा कारण थियो सैनश्चरको दृष्टि ज्यादै घटिया हुन्छ शनिको जेमा दृष्टि पर्यो उसको सर्वनाश हुन्छ तसर्थ पार्वतीजी पार्वतीको नवजात सुकुमार पालकलाई सैनाश्चर दर्शन गर्न चाहिँदैनथ्यो तर हुकुमको जवाब छैन कालको औखति छैन पार्वतीको रिस सैनश्चरका लागि महाकाल बराबर हुन लाग्यो तसर्थ जे जसो होला भने थलियामा केही रत्नहरू सजि कैलाशतिर लागे कैलाश दरबारमा पुगी शनाश्वर हाजिर भ हाजिर छ भनेर चढाइएको बिन्ती पा श्री पार्वतीजीका समक्ष पुग्दा भित्र ल्याउनु भन्ने आज्ञा भयो र नजरआनाका साथ शनिश्चरभित्र लगिए आफ्नो कडा दृष्टि कसैमाथि नपरोस् भनी अधो उधोख लगाई हिँडेका शनाश्चरभित्र पुगे पार्वती तथा महादेव र नवजात बालकलाई समेत नहेरी भगवती माता भगवान पिता मेरो दण्डवत छ पनि अदोमुख लागि गरिरहे पार्वतीले भन्नुभयो हे शनेश्चर मेरो छोरो कस्तो छ शनेश्चरले बिन्ती गरे माताजी माताजी क्षमा पाऊ छोरा पाइबक्सेकोमा बधाई छ खुसी छु तर म अभाविकको अभागीको दृष्टि जेमा पर्छ उसको भलाइ हुँदैन भन्ने जाहेरै छ तसर्थ बालकलाई हेर भन्ने आज्ञा नहोस् पार्वतीले भन्नुभयो हेर तिम्रो दृष्टि दोष अन्त होला यहाँ उने छैन हेर बालक कस्तो छ भने आग्रहका साथ प्रेर प्रेरणा गर्नुभयो अन्तमा प्रभु म लाचार छु पछि यस सेवक प्रति कुनै अव्य अयवन नलाघोषाई पार्वती का काफ में रहो नवजात शिशु मुख दृष्टि मुखमा में दृष्टि लगाए उनको दृष्टि पड़ना साथ बालक को शिव बेपत्ता जब बालक को धड़मात्र रही मूड़ बेपत्ता भयो। अब अनी हाहाकार मचियो रुआ बासी जब पार्वती शोक रोध लेकुल भय शनाश्वर प्रति उग्र रूप लिन भयो अनि महादेवले पार्वतीलाई सम्झाउँदै भन्नुभयो हे पार्वती, पार्वती नरिसा हो यिनको भुल होइन यो तिम्रै हठताको परिडाम हो म बच्चालाई कुनै प्रकारले पनि बचाउँछु शोक नगर पनि बुझाइ आफ्ना गणहरूलाई डाकी हे गण हो चार दिशामा गई जे फेला पार्छु त्यसको शिर छेदन गरी ल्याऊ भनी आग्रह हराए र चन्द्रबाट सुम्पी पठाए गढहरूले हवस् भनी चार दिशामा हेर्दै जाँदा धेरै बेरपछि तहाँ हात्ती फेला पारी श्री महादेवका आज्ञाले चन्द्रब्राँड पार गरे चन्द्रबाण गयो र हात्तीका गिचरामा लागि शिर छेदन भयो यो त्यो हात्ती कस्तो थियो भने सेतो पर्वत जस्तो अति अग्लो भएको यस्तो हात्तीको शिर लगी महादेवका मुख्यान्जी राखिदिए र हामीले यही पायौँ भनी बिन्ती गरे जब महादेवले हात्तीको टाउको मूर्तिमा जोडी जियाइदिए त्यस मूर्तिको गणेश नाउँ रही पार्वतीका पुत्र भइरहे तहाँ उपरान्त महादेव पार्वतीसित मात्र भुलिभित्र रहन लागे बिना महादेवले यो ब्रह्माण्ड संसार कसो गरी रक्षा रक्षा होला तसर्थ तिमी गई बाहिर ल्याउने काम गर भनी इन्द्रले अग्निलाई अराए यति इन्द्रले भनेको सुनि अग्निले हवस् भनी कैलाश पर्वतमा गई भित्र जान लागदा। द्वार पालले जान दिएनन् र वायु रूप भई ताल छिडाउने पालबाट भित्र पछि भिक्षुक रूप भई महादेव पार्वती एकान्त गरिरहेका ठाउँमा गए यस्ता तरहसँग आएको भिचुक रूप अग्निलाई देखि महादेवले क्रुध भई भष्म गर्न लागे तब जगत माता पार्वतीलाई अति करुणा भई भन्न लागिन हे स्वामी भिक्षा माग्न आएका भिक्षुकलाई नाश गर्न योग्य छैन नजानेर आएछ केई दिउँ र जाओस् भनिन् र तब महादेवले आफ्ना हातमा आफ्नो वीर ल्याइ लौ भिक्षाला भनिदिए अग्निले त्यो वीर्यलाई मुखमा हालि निलिदिएर बिराए महादेवको वीर निले अग्निलाई गर्व रह्यो र रा अग्नि डराइ यो अनर्थ भयो भने गङ्गाका तिरमा जाई पुसको वनमा उगेली आए त्यो गिर् आगो बल्ला जै बल्दाजै रहेको थियो र सप्तर्षिका पत्नीहरू सातवटी गङ्गा स्नान गर्न जाँदा देखेर कसले आगो बाली गएछ ताप्न जाऊ भनी गए एउटीले चाहे अर्काले बालेको आगो बालेको आगो ताप्नु हुँदैन भनी गएनन् छवटीले आगो तापी घर गएर गए ती आगो तापी जाने छवटीलाई गर्व रह्यो ऋषिहरूले थाहा पाए तिमीहरूलाई कसो गरी गर्व रह्यो भनी सुध्याए ऋषिपत्नीहरूले उत्तर दिन सकेनन् तब ऋषिहरूले ख्रोधित भई श्राप दिए तब ती ऋषिपत्नीहरूले गङ्गामा गए त्यो वीर उगेली आकाशमा गई संस्कृतिका तारा भइरहे त्यस वीढ्यदेखि सोत्र कुमार उत्पत्ति भई गङ्गाका पुत्र भई श्री महादेव छेउ रहे तहाँ पछि एक दिन महादेवले गणेश र कुमारलाई डाकी आज्ञा गर्नुभयो हे गणेश हे कुमार तिमी गई तिमी दुई गई सुमेर पर्वत परिक्रमा गरी आओ जो अघि होला त्यसलाई वरदान दिउँला यति महादेव श्री महादेवको आज्ञा सुने कुमारले हवस् भनी तत्काल उठी मयूरमा सवार भई सुमेर पर्वतलाई परिक्रमा गर्न पनि गए कुमार गएका गणेशले देखि अब कसो गरौँ भनी चित्त आकुल गरी आफ्नो बहान मुसो छेउ गए चिन्ताले आकुल भएका गणेशलाई मुसोले देख्यो र हे विनायक किन यस्तो भयो भनी सोध्यो तब गणेशले भने सुमेरु परिक्रमा गरी आओ भनी शिवले भनेको सुनि सुमेरु परिक्रमा गरी आउँछु भनी कुमेर कुमार गएको वृत्तान्त कहे अब कसो गरौँ त त्यस्तो म यस्तो ठुलो पेट लामो सुर भएको हिँड्न सक्दिनँ के गरौँ भन्ने यस्तो गणेशको वचन सुनि मुसो भन्छ हे गणेशजी तपाईँलाई ज्ञान दिन्छु सुन्नुहोस् श्री महादेव पार्वती गङ्गा तिनजना बसेका ठाउँमा गए अञ्जली बाँदी हे पिता माता मेरो सुमेरु पर्वत पनि हजुरै हो सम्पूर्ण देवता पनि हजुरै हो भने तिन फेर परिक्रमा गरी प्रणाम गर्नु सुमेरु भनेका यी तिनै हुन् यस यो गर्नाले तिमीलाई वरदान होला भनी मुसोले भनेको सुनि गणेशले भलो भनिस् भने महादेव पार्वती गङ्गा तिनजना बसेका ठाउँमा गए अञ्जली बाँधी हे पिता हे माता हे सुमेरु पर्वत पनि हजुर अरु सम्पूर्ण देवता पनि हजुर भनी तीन फेरा परिक्रमा गरी प्रणाम गरे तब महादेव खुसी भई हे गणेश तिमी धन्य रहेछौ वरदान ल्याऊ स्वर्ग मध्यपातल तिनै लोकमा कसैको केही काम गरे पनि पहिले तिम्रो पूजा नगरी गरेको कार्य सिद्धि नहोस् पनि वरदान दिए सुमेर पर्वत परिक्रमा गर्न गएका कुमार आइपुगेनन् र गङ्गाले महादेव छेउ भनिन् हे ईश्वर गणेशलाई वरदान दिनुभयो मेरो पुत्र कुमार किन आइपुगेन यति गङ्गाले भनेको वचन सुनि शम्भु आज्ञा हुन्छ, हे गंगा श्री स्वस्तानी परमेश्वरीको व्रत गर तब तिम्रो पुत्र कुमार आइपुग्न यति महादेवको आज्ञा सुनि गंगाले हवोस् पनि विधि स्वधि पौष शुक्ल पूर्णिमाका दिनदेखि गोडाको नङ काटी स्नान गरी सूची भई एक भक्त रही एक चित्त गरी मेरो पुत्र कुमार चाँडै आइपुगोस् पनि नित्य मध्यान्न कालमा महादेवको पूजा गर्न लागि महिना दिन बित्यो र माघ शुक्ल पूर्णिमाका दिन अष्टोत्तर सय रोटी अष्ट पान अष्टोत्तर सय कुटा सुपारी अष्ट नैवेद्य सम्पूर्ण उपचार तयार गरी आरसीमा ओम्कार लेखी श्री सोस्तानी परमेश्वरीको पूजा गर्न लागि सम्पूर्ण पूजा गरिसकि अर्घ्य दि गरी प्रसाद झिक्न लाग्दा श्री स्वस्तानी परमेश्वरीका व्रतका प्रभावले कुमार आइपुगे तब गङ्गाले धन्य श्री स्वस्तानी परमेश्वरी भनी आफ्नो पुत्रलाई प्रसाद र आशिष दिइन् कुमारले महादेव छेउ गई शास्त्राङ्ग प्रणाम गरी हे पिता म पनि वरदान पाऊ भने यति कुमारले भनेको सुनि महादेवले हे कुमार स्वर्ग मत्य पातल तिनै लोकमा कसैले केही कार्य गर्दा पहिले तिम्रो पूजा नगरी गरे सिद्धि नहोस् पनि वरदान दिए यति कुमारले आज्ञा गरेको सुनि अगस्त्य मुनि बिन्ती गर्छन् हे स्कुमार ताराका सुर दैत्यले कसो कस्व... कसको तपस्या गरेर वरदान पाए इन्द्रको अमरावती समेत लियो फेरि कुन तरसँग कसले मारिदियो र इन्द्रले फेरि रजाई गरे सो वृत्तान्त आज्ञा होस् यति अगस्त मुनिको वचन सुनि कुमारजी आज्ञा गर्दछन् काश्यप ऋषिको छोरो ताराकासुर दैत्य दुग्ध प्रभा नाम भएको तीर्थमा स्नान गर्न जादा पेची मुनिले तपस्या गरिरहेको देखि तपस्या गर्नको लागि मनसुभ हुँदा ताराकासुरले पेची मुनिसँग सोध्यो कि हे मुनिसुर तिमीले तपस्या गरेको देखि मलाई पनि तपस्या गर्नको साह्रै मनसुभा भयो कसो गरी तपस्या गर्ने हो भन्दा पेची मुनि भन्छन् हे ताराकासुर तैँले तपस्या गर्ने भए यो दुग्ध प्रभा नामक तीर्थको सिरानमा हिमालय पर्वत छ त्यहाँ गई ब्रह्माको तपस्या गर पनि उपदेश दिए यति पेची मुनिको वचन सुनी ताराकासुर त्यतैबाट तपस्या गर्न हिमालय पर्वतमा गई महाकष्ट गरी एक वर्षसम्म ब्रह्माको तपस्या गर्यो र ब्रह्मा प्रसन्न भई हे ताराकासुर तेरो तपस्यादेखि म सन्तोष भएँ प्रधान माग भनी आज्ञा भयो तब ताराकासुरले ब्रह्मालाई शास्त्रङ्ग प्रणाम गरी हे ईश्वर तपाईँले सृष्टि गर्नुभएका पाँच वर्ष न ना, ना प्राणी कसैले पनि मलाई मार्न नसकुन् जसले मेरो शिर भैँमा गिराउला त्यसको पनि शिर फुटी म फेरि सम्पूर्ण देवतालाई जित्न सकु माग्यो ब्र्माले तथा भनी बरदान दिए ब्र समेत दिए तब् अन्त अनि ताराकासुर दैत्य बलवान भई कसैलाई तृण बराबर नमानी सकल दैत्यलाई साथमा लिई युद्ध गर्न अमरावतीमा गयो ताराकासुरले कोटी कोटी दैत्य साथमा लिई युद्ध गर्न आएको देवताका राजा इन्द्रलेदेखि तेत्तिस कोटि देवता जम्मा गरी आफ्ना आफ्ना शस्त्र अस्त्र युद्ध गर्न अघि सरे देवताको र दैत्यको अगोर युद्ध हुँदा देवताहरूले ताराकासुरका सेना कोटि कोटी मारिदिए आफ्ना सेना कोटी कोटीको कोटी नाश गरेको देखि ताराकासुरले शुक्राचार्यसँग विन्ती गर्यो हे गुरु देवताले हाम्रो सेना दैत्य कोटियौँको नाश गरिदिए तपाईँले उद्धार गर्नु पर्यो भनी बिन्ती गर्दा शुक्राचार्य आई सञ्जीवनी विद्यापढी पानी छरिदिएर मरेका सकल दैत्य विवति फेरि युद्ध गर्न अघि सरे यस्ता तरसँग आफूले मरेका दैत्य फेरि शुक्राचार्यले बचाइदिएकोले बचाइदिएको इन्द्रले देखी क्रुद्ध भई ऐरावत हात्तीमा चढी बज्र प्रहार गरी अनेक तरसँग दस हजार वर्षसँग सम्म महाघोर युद्ध गरे दुवै दुवैतर्फका सेना कोटी कोटी नाश भए दैत्यहरू मर्ने बित्तिकै तुरुन्त शुक्राचार्यले बचाइदिने देवता मरेको मरे फैजाने मरे हुँदा देवराज इन्द्र समेत सकल देवता हार मानि तहाँदेखि भागी आफ्ना गुरु बृहस्पति छेउ ऋषि छेउ गई सृत्तान्त कहे इन्द्रको वचन सुनी बृहस्पतिले हे महाराज यो सङ्ग्राममा तिम्रो जित हुन सक्दैन किनभने ताराकासुर दैत्यले एक हजार वर्षसम्म बडा कष्टले तपस्या गर्दा ब्रह्मा प्रसन्न भई मैले सृष्टि गरेका प्राणीले तलाई मार्न सक्ने छैनन् भनी वरदान दिएका छन् तसर्थ तिमीहरू महादेवको शरणमा जाओ भनी भन्दा तहँदेखि देवताहरू भागी आई मत्यमण्डल मृगस्थलीमा लुकिरहेका थिए देवताहरू भागेपछि दैत्यराज ताराकासुले स्वर्ग मध्यल तिनै लोकको रजाई गरी परमानन्दले रहेको थियो ए अगस्त मुनि तहाँ उपरान्त ताराकासुरले दुःख दिइरहेका देवताका राजा इन्द्र धेरै समयसम्म यहीँ लुकिरहे तब इन्द्रले तेत्तिस कोटी देवतालाई डाकी हे देवता हो पापिष्ट ताराकासुर दैत्यले अमरावती लिई हामीलाई दुख दिएको धेरै काल भयो अब त्यसको समार गरी अमरावती लियौँ श्री महादेवलाई गणेश र कुमार दुई पुत्र भएका छन् तिनीले हाम्रो शत्रु भएको तारासुरको नाश गरिदिनु महादेव छेउ गई बिन्ती गरौँ भनी तेत्तिस कोटी देवता समेत भई महादेव छेउ गए हे जगीश्वर पापिष्ट पापिष्ट ताराकासुर दैत्यले अमरावतीले हामीलाई दुःख दिएको धेरै काल भयो अब त्यसको सम्हार गरी देवताहरूको उद्धार गर भरबिन्ती गरे यति इन्द्रादी देवताको वचन सुनि शम्भूले आज्ञा गर्नुभयो हे देवता हो ताराकासुर दैत्यलाई तारा हामीले मार्न मार्नु हुँदैन मेरा पुत्र कुमारले मारिदेनन् सम्पूर्ण देवता यक्ष गन्धर्वश कुमारलाई सेनापति खुल्याई युद्ध गर्न जाओ म पनि जाउँ आउँला यति महादेवको वचन सुनि इन्द्रले हवस् पनि तेत्तिस कोटी गन्धर्व किन्न रु प्रमथमेत भए कुमारजी ताराकासुर दैत्यसँग युद्ध गर्न जान पिनाक धनुली प्रस्थान गरे गणेशलाई भन्न बिर्से तब गणेशले आफ्नो वाहन मुसो थिलाई बरदान दिएको आज अन्य गरे यति गणेशले भनेको सुनि मुसो भन्छ हे गणनाथ अन्यथा गरेको होइन हजुरलाई भन्न बिर्से म गई सम्झाइ आउँछु भनी गई प्रस्थान गरिराखेको पिनाक धनुको तादो काटी आयो त्यो त्योदेखि राधि देवताले देव विघ्न भयो यो प्रस्थान भएन भन्न लागे तर महादेवले विघ्न भएको होइन गणेशलाई भन्न बिर्स्यौँ गणेशलाई पनि लैजाओ भने यदि महादेवको आज्ञा गरेपछि गणेश समेत भई युद्ध गर्न अमरावती गए देवताको र दैत्यको परस्पर युद्ध भयो ताराकासुर दैत्यले कुमारको रथ घटी एक योजन पछि हटायो ताराकासुर दैत्यको रथ घटी चार योजन पछि हटाए तब ताराकासुर क्रोधित भई खड्ग प्रहार गर्यो आफू माथि प्रहार गरेको खर, गरे देखि कुमारले धनु कान्छमक खिची ताराकासुरको ताकी प्रहार गरे र चन्द्रूर्य अस्थायी रातका तारा नहुँदा यस्ता बेलामा ताराकासुरको शिर छेदन गर्यो त्योदेखि महादेव चाँडै गई ताराकासुरको शिर भइमा पर्न नपाए बिचैमा समाति दिए गिण भुइँमा पर्यो ताराकासुर मरेको देखि दैत्य गरले त अस्ति सामा भागी आफ्ना आफ्ना प्राणको रक्षा गरे तब सम्पूर्ण देवताहरूले धन्य कुमार भनी कुमारको गुण गुण किर्तन गरी कुमारले अगी लगाए कैलाश पर्वतमा गएर इन्द्र बिन, इन्द्र विन्ती गर्छन् हे जगदीश्वर तपाईले कृपा गर्नाले शत्रु सम्हार गरी आए अब आज्ञा भए अमारावती जाँदो हुँ भनी बिन्ती गर्दा महादेवले तिम्रो राज्य अङ्कटक होस् भनी बिदा दिए यिनले महादेवलाई धनवत गरी तेत्तिस कोटी देवता साथ लिए अरावती गई आनन्दले राज्य गर्दा भए इतिश्री स्कन्दगाडे केदारखण्डे माघमा हातमै कुमारागस्त सम्मान सम्वादे विश्व स्थानीय परमेश्वरा व्रत कथायम् ताराकासुर दैत्य बहु नाम सडो सडो सो अध्याय